तपाईँहरू सुन्दै हुनुहुन्छ कृष्ण सरकारम सृजनाका आवाज कार्यक्रम सृजन का आवाज सुनेर बन उ दाजुभा दीदी बनी रही आप सृजन का आवाज कार्यक्रम सम्पूर्ण साहित्य प्रेमी मित्रजन प्रति फेर मेरे नमस्कार तक मृष्ण सौटिंग कार्यक्रम भवेश अवगतने गत हप्तामा जस्तै यस हप्तामा पनि तपाईँहरूका लेख रचनाहरू म वाचन गर्न उपस्थित भइसकेको छु हप्तामा एकचोटि शुक्रबार आठ पिएमदेखि आठ तिस पिएमसम्म करिब आधा घन्टामा तपाईँहरूमाझ रहेर तपाईँहरूका लेख रचनाहरूलाई म वाचन गर्ने गर्दछु र तपाईँहरूलाई यो पनि जानकारी गराउन चाहन्छु तपाईँहरूका लेख रचनाहरू धेरैभन्दा धेरै छ र तपाईँहरूका लेख रचनाहरूलाई क्रमशः वाचन गर्दै जाँदाखेरि लेख रचना यो हप्तामा आजको कार्यक्रममा पढ्न पनि सक्ला या नपढ्न पनि सक्ला यदि नपढेको खण्डमा तपाईँको अर्को हप्तामा वाचन हुनेछ प्रतीक्षा गर्नुहोला र मलाई ध्यान साह्रै खुसी पनि लागिरहेको छ तपाईँहरू बिस्तारमा ढलेर मेरो लेख रचना कहिले वाचन गर्नुहुन्छ भनेर कान थनासेर बस्नु भएको पनि छ र हतार हतारमा पहाडा कुराहरूलाई पनि नमाजिकन खाना छिटो छिटो खाना खाएर जो रेडियोको भलुमलाई पनि ठुलो बनाएर बस्नु भएको छ होला र यति मात्र नभएर आफ्ना साथीभाइहरूलाई पनि आज सिर्जनको का आवाज कार्यक्रममा मेरो रचना हुनेछ सुन्नको लागि उहाँहरूलाई पनि छ होला तर जे जस्तो अवस्थामा हुनुहुन्छ म तपाईँका लेख रचनाहरूलाई वाचन गर्नेछु पक्कै पनि तपाईँहरूले आफ्ना रचनाहरू सुन्नु हुनेछ र यो म यो रात्रिकालीन अवस्थामा तपाईँहरूले साह्रै मन पराउनुहुन्छ साहित्यप्रति आधारित सिर्जनाका आवाज तपाईँहरूका लेख रचनाहरूलाई म वाचन गर्दाखेरि तपाईँहरूलाई पनि सुन्नु कति होला र मलाई पनि उत्ति नै लेख रचनाहरूलाई वाचन गर्दा उत्ति नै आनन्द आउँछ र यो म पनि फेरि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु तप रचना इस कार्यक्रम समित्य संगीत एट द रेट जीमे डट कम एसएचटीवाई साहित्य डट एस एनजीजी संगीत एट द रेट जीमे डट कम, कम, कम री तपाईहरूका लेख राजनाहरूलाई यस इमेल मार्फत पठाउन सक्नुहुन्छ र तपाईँहरूका लेख राजनाहरू यस कार्यक्रमसम्म आइपुग्नेछ र तपाईँहरूले चुल्हा चुली अनलाइन रेडियोबाट पनि यो सिर्जनाको आवाज रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ चुला चुली अनलाइन रेडियो प्रतीक्षा गर्नुहोला त्यहाँ पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ र यस कार्यक्रम सिर्जनाको आवाज तपाईँहरूले सुन्न सक्नुहुनेछ डब्लुडब्लु डट सृजना डट ब्लक स्पोर्स डट कमबाट तपाईँहरूले सुन्न सक्नुहुनेछ अब ढिला नागरिकन ना तपाईँहरूका लेख रचनाहरूलाई म अगाडि बढाइहाल्छु र वाचन गरिहाल्छु यो भन्दा पहिला कार्यक्रमको दैलो गरिहालौ यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि म तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्नेछु स्वीकार यो मिठो साङ्गीतिक आवाज hamatami hey. Did he pay? तिमी हो साथी मेरे मन को कुना कुनामा तिमी माया बनी बेखी चौ मधुर तीम मिना दुरो मैला झुनी झुनी झुनी जुनी तिंग होने मन सी फेरी फे फेरी, फेरी, deep Feri main funula Feri feri feri main funula Feri feri उठान गरिहाल्छु मेरो हातमा पहिलो रे लेख परेको छ सञ्जना गुरुङ भनेर भन्नुहुन्छ उहाँको लेखलाई म अगाडि बढाइहाले कस्तो सपना देखेँ आज राति मैले यो कस्तो सपना देखेँ पैसासँग आफैलाई भेचेको देखेँ आज राति मैले यो कस्तो सपना देखे पैसासँग आफैलाई बेचेको देखेँ करोडौँ कराद, जनताको प्रतिनिधि भएर हजार र लाखौंमा आफ्नो अधिकार बेचे भ्रष्टाचारको एउटा महल खडा गरेको देखे भ्रष्टाचारको एउटा महल खडा गरेको देखे त्यही स्वार्थ र लालचको बाटो हिँड्दा हिँड्दै आछा आफ्नो पहिचान र आफ्नोपन गुमेको देखि मन र म जस्तैहरुको गाराले म र म जस्तैहरुको गाराले आज हामी जनीनी प्रयाको सबै भयको देखि था छैन था छैन मैले यो कस्तो सपना देखे यो सपना यो सपना मेरो अतीतको प्रतिनिधि हो कि भविष्यको अशुभ सङ्केत मैले आफू सम्पन्न हुने चक्करमा आफ्नो स्वाभिमान सबैको देखे आज राति मैले यो कस्तो सपना लेखेँ पैसासँग आफैलाई बेचेको देखेँ भनेर भन्ने हुनुहुन्छ रञ्जना गुरुङ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँका यस्ता लेख रचनाहरूलाई पुर्याउन नभुल्नुहोला भन्न चाहन्छु र तपाईँका कलमका हातहरू कहीँ कतै नरोकिकन सधैँ सखर माताको शिखर चुम्न सफल होस् भन्ने भन्न चाहन्छु रञ्जना गुरुङलाई र यसै गरेर फेरि म अर्को रचनालाई अगाडि बढिहाल्छु उहाँको नाम रहेको छ श्री विक्रम याखा मोरङदेखि पठाउनु भएको रहेछ उहाँले इमेल मार्फत उहाँको गजल रहेको छ म उहाँको गजललाई यसरी गजल अगाडि बढाउन चाहन्छु आज त्यसै हाँस्ने मोहन पनि हराएर जान्छ आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ विश्वास घाटी मान्छेसँग डराएर जान्छ नछोडौ त भन्दै थिए चिनो नि त भन्दै थिए चिनो निशानी उनी सामु फेरि आउँदा मन पराएर जान्छ मुख खोली भन्छु शब्दहरू कराएर जान्छ मुख खोली भन्छु शब्दहरू कराएर जान्छ क्यहरू हिपकले पनि हिपक भरे पछि गाउँ सहर बेसी सबै हराएर जान्छ विश्वास आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ विश्वासघाती मान्छेसँग जान्छ भन्दै हुनुहुन्छ सूर्य विक्रम याखा ले, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु साह्रै मन पराउँछु र पनि बोल्न आधा हुँदैन बोल्छु तर त्यतिकै हराएर जान्छ भन्ने एउटा यस गजल र यस रचना मार्फत पोख्दै हुनुहुन्थ्यो आफ्ना भेटाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु श्री विक्रम याखा फेरि पनि आगामी दिनहरूमा यस सिर्जनाका आवाज कार्यक्रमलाई सम्झिन नपुग्नुहोला भन्न चाहन्छु यस्ता यस्ता तपाईँहरूका मिठा मिठा लेख रचनाहरू हटाउँदै गर्नुहोला र म वाचन गर्दै जान्छु र एक माध्यमदेखि अर्को माध्यमसम्म पुऱ्याउने यो हो रेडियो कार्यक्रम सिर्जनाका आवाज र धेरै धेरै धन्यवाद ढिलै श्री विक्रम याखालाई फेरि म अर्को साङ्गीतिक आवाज जोड्न चाहे त्यस पछाडि फेरि म तपाईँहरूका लेख रचनावलाई साङ्गीतिक आवाज पनि सुनिसक्यौ साह्रै मिठो पनि तपाईँहरूका रचना र रा केही साङ्गीतिक आवाजलाई पनि म जोड्ने गर्दछु केही मिठामा अझै पनि मिठास थप्नका लागि यो साङ्गीतिक आवाज पनि म जोड्ने गर्दछु र अब आउनुहोस् फेरि म अर्को रचनालाई उठाइहाल्छु उहाँको गजल रहेको छ उहाँको नाम रहेको छ मनबहादुर होली आफ्नै मान्छे तादा भए बिहाल हुनेछौ आफ्नै मान्छे तादा हुँदा बिहाल हुनेछौ म बिना तिङी पनि कङ्गाल हुनेछौ नजिक हुँदा कसलाई थाहा हुन्छ नजिक हुँदा कसलाई थाहा हुन्छ सम्बन्ध हाम्रो आफैले बनाएको पखालुनियाको कुरा काट्ने बानी हुन्छ दुनियाँको कुरा काट्ने बानी हुन्छ गाउँभरि सल्केको मिलन हुन असम्भव छ बढ्दै गए तिम्रो घमण्ड पताल हुनेछौ आफ्नै मान्छे दादा भए आफ्नो भावना गजल मार्फत व्यक्त गर्नुभएको रहेछ उहाँको पीडा हुन पनि म साह्रै मान्छेहरूले माया गर्छु भन्छन् अनि ता दिँदाखेरि भोलि बिहान उही मान्छे नै एउटा दुखधाई जीवनमा फसिरहेको आफ्नै देख्न पाउनु पर्ने हुन्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु मिलन ओली फेरि आगामी दिनहरूमा पनि यस्ता यस्ता मिठा लेख रचनाहरू पठाउन नबुल्नुहोला भन्न पनि चाहन्छु र यसै गरेर फेरि म तपाईँहरूमा रचनाहरूलाई पनि जोड्न चाहे उहाँको पनि गजल रहेको छ उहाँको गजललाई पनि म अगाडि बढाइहाल्छु उहाँको नाम रहेको छ सागर भण्डारी सागर भण्डारी सरी माफ गर्नुहोला उहाँको नाम रहेको छ तारानाथ भण्डारी पा एक स्वतन्त्र छौ कुनै पनि कर्म गर स्वेच्छाले स्वतन्त्र छौ भने कुनै पनि कर्म गर स्वेच्छाले उत्साह र उमङ्गमा प्रेम भर स्वेच्छाले धर्म र सदाचारी कृति स्वादारी शान्ति छ र सो इच्छाले उषाकालको सूर्य किरण वसन्त ऋतु झै उषाकालको सूर्य किरण वसन्त ऋतु झै ज्योति बनि यो बिना कर्म अन्धकारले सकारात्मक सोचेर बध अघि गर्छन् पुराच्छाले स्वतन्त्र छ कुनै पनि कर्म गरे स्वेच्छाले उत्साह र उमङ्गमा प्रेम तारानाथ भण्डारी उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि तपाईँका यस्ता लेख रचनाहरूलाई सृजना आवाज का कार्यक्रमसम्म पुर्याउन नभुल्नुहोला पनि भन्न चाहन्छु तपाईँहरूका माया नै हाम्रो सफलता हो र तपाईँहरूलाई फेरि पनि मेरो यस कार्यक्रमको इमेल भन्न चाहे साइत्य एद नेपाली लिटरेरी एट द एद रेट जिमेल डट कममा तपाईँहरूका लेख रचनाहरू पठाउन नभुल्नुहोला भन्न चाहन्छु र तपाईँहरूका यस्ता यस्ता मिठा मिठा रचनाहरू वाचन गर्दा गर्दै अब कार्यक्रमले पनि विदाई अब अब यस कार्यक्रमलाई छुट्याइएको समयले पनि विदा दिन आँटिरहेको छ र विदा पनि माग्नु पर्ने समय आइपुगेछ तपाईँहरूमा आधा घन्टा तपाईँहरूका रचनाहरूलाई र मिठा गीतहरू सुन्दा सुन्दै समय धारा काटे अब तपदा हो हफ्ता को कार्यक्रम देखि तर बिदा अर्क हफ्ता फे समय रे बार तब उपस्थित होने वाचा करते तब विदा होना चाहू शुभ रात्रि शुभ दिन शुभ रहोस् तपाईँका हर पल हरक्षर धन्यवाद